अहिले तपाई रेडियो र पूर्वी चितवन के पुरानो मोबाइल पसल लपकुस मोबाइल पसलमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल पाइने भएपछि के तपाईँ मोबाइल किन्न या चेन्ज गर्न या त बिग्रेर चिन्ता नलिनुहोस् तपाईँ के छोबाइल तथा उत्कृष्ट ब्रान्डका नोकिया सामसुङ एलजी साथै नयाँ नयाँ मोडलका चाइनिज स्वेटरको होलसेल तथा खुद्रा खरिद गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क लभकुस मोबाइल हाउस रत्नगर दुई टाढी चितवन मोबाइल अन्ठानब्बे चार पचास तिस चार सय उनासे अन्ठानब्बे शून्य उनान्तिस शून्य शून्य शून्य शून्य नौ निरञ्जन श्रेष्ठ मोबाइल त चेन्ज गर्नुहोस् तर गर्ज नगर्नुहोस् नि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 www.radioorphan.com मा डट रेडियो अर्पण डट कममा लगन गरेर देश विदेशमा जहाँ जहाँ मनाउँछ जहाँ जहाँ इन्टरनेट अनलाइनको पहुँच्छ त्यहाँ त्यहाँ कार्यक्रम अर्पण शुभ साँझ पनि पुगिने रहेको छ पूर्ण रूपमा विश्वास गर्न चाहन्छु कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा रह हामी तपाईँसँग टेलिफोन सम्पर्कमा कुराकानी गर्दै आइरहेका छौँ र तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ फटाफट डायल गरिहाल्नुहोला सँगै समुद्र लोकधरी आवाजहरू त छँदैछन् केही नयाँ आवाजहरू आजको श्रृङ्खलामा तपाईँमा प्रस्तुत गर्नेछौँ आजको श्रृङ्खलामा छौँ प्रविधि कक्षबाट मित्र बेष्णु हो अनि आवाजबाट अर्पण शुभ साँझको सहयात्री मसुरी ढकाल रिरहेको छु सँगै तपाईँले साथ दिनुहुनेछ सात तिस बजीसम्मको यो बीचमा र यात्रामा तपाईँको पनि साथ मिल्नेछ पूर्ण रूपमा विश्वास राख्न चाहन्छु कार्यक्रममा आउन चाहनुहुन्छ भने चुटेको टेलिफोन नम्बर सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुन्ना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो दुईवटा बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ र त्यति बेला कोही मित्र आइसक्नु भएको छ भनेर इचारा गर्दै हुनुहुन्छ विष्णुजीले हुनुहुन्छ म उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्ते कहाँबाट कसको आवाज होलाक बाटो होइन हामी पनि ठिक ठाकी छैन प्राप्त भएको एउटा नयाँ आवाज कस्तो होला भोलि बजाउनेछौँ धन्यवाद मा न्त्यसम्म हामीसँग है नमस्ते रामप्रसाद चेपाङको सहभागिता खुराक कार्यक्रम अर्पण शुभ साँस व्यवसायमा फेरि पनि कोही मित्र आइसक्नु भएको छ का कहाँबाट कसको आवाज होला कहाँबाट भन्नुभयो माधवपुरबाट यहाँको शुभनाम हेलो कोही साथी हुनुहुन्छ र अलिकता स्पष्ट रूपमा हामी सुन्न सकिरहेका छैनौँ हजुर नमस्ते यहाँको शुभनामी अझै पनि हामी सुन्न सकिरहेका छैनौँ सीता भन्नुभयो हो सीताजी रूपमा कोही साथी कुराकानी हुन सकिरहेको छैन र हामी सुन्न पनि सकिरहेका छैनौँ अस्पष्ट रूपमा फोन गर्ने बेलामा कृपया नेटवर्कले साथ दिने सा सा ठाउँबाट फोन होला र अलिकति हल्ला भएको ठाउँबाट चाहिँ नगर्नुहोला एकान्त ठाउँबाट हामीलाई सोच्नुहोला ताकि तपाईँको कुरा हाम्रो बिच एकदमै राम्रो स्पष्ट रूपमा कुराकानी हुन सकोस् कार्यक्रम अर्पण शुभ साँचकै व्यवसायमा छौँ आजको कार्यक्रमलाई प्रायोजन गरेको हो लपकोश मोबाइल पसलले जनरत्नगर दुई टाँडीमा अवस्थित छ जहाँ पुरानो मोबाइलसँग नयाँ मोबाइल साटफेर गर्नुका साथै नयाँ मोबाइल यहाँलाई आवश्यक परेको छ भने सँगै मोबाइल रिपेरिङ गर्नु परेमा अथवा उत्कृष्ट ब्रान्डका विभिन्न कम्पनीका मोबाइलहरू सँगै चाइनिज सेटका मोबाइलहरू होलसेल तथा खुद्रा मूल्यमा यहाँलाई आवश्यक परेको छ भने तपाईँले सम्झनै पर्ने ठाउँ पूर्वेपछि तपाईँको पुरानो मोबाइल पसल लभकुस मोबाइल पसल रत्नगर दुई इँडीमा अवस्थित छ जसका प्रोभाइडर हुनुहुन्छ निरञ्जन श्रेष्ठ र अन्य जानकारी तपाईँ लिन चाहनुहुन्छ भने पनि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार पचास चार सुन्ना, सुन्ना, सुन्ना, सुन्ना भाँ भाँ फोन गरेर अन्य जानकारी लिन सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा फेरि कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई बोलाउँछु हजुर नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ जमुना भन्नुभयो तामाङ जनमायाजी आरामै हुनुहुन्छ के गर्नुहुन्छ यतिकै बसी बसाउने हो खाना भइसक्यो अथवा भएको छैन तयारी हुँदैछ खाने एकदमै आउनु भएको छ हामी कृष्ण पछाडि एउटा आवाज कसकसलाई बजाउनेछौँ जन्मयाजी होला so, नमस्ते जन्मय अथवा भने फटाफट डाल गरिहाल्नुहोला आजको श्रृङ्खलामा छौँ प्रविधि कक्षीबाट मित्र वैष्णु अनि आवाजबाट अर्पण शुभ सहयात्री मसुरी ढकालसँगै आजको कार्यक्रमलाई लपकुसुमा बाल पसलले प्रायोजन गरेर साथ दिइरहेको छ जुन रत्नगर गुई टाँडीमा अवस्थित छ पृष्ठभूमिमा एउटा आवाज गुन्जिसकेको छ जुन पछिल्लो समयमा बजारमा आएको आवाज हो रामजी पौडेल अनि कला जीसीको शर्मा स्वरमा सजिएका आवाज होइस सिर्जना हो रामजी पौडेलके रिजुन आवाजलाई पछिल्लो समयमा बजारमा लिएर आएका आवाज कस्तो होला भोलि यस्तै यस्तै बोल्दैछ आवाज त नआस पछि फेरि आउँछौ कतै नजानु हेरा आज बोली जैसे बजे पाने बस चढ़ कैंपस में जानी बस कस होला कसला यही बाटोहर दो मैया उन हे आज जबली यही बाटोहर दोहोर करी मैया कोठा भि बस्ने कस्तोलाटोर दो आज बोली बाटो हेती धाईन कोठा भि बस्ने लोली यही बाटो दोहोर करी मैया उन जबनी यही बाटोर दोहर करी मैया उनलाई उन हमें जबली हजर मित्र होता पसलमा जी चोक में निस्की चटपट खादानी कस्तो होटो ओहोर दोहोर करके हे रहो हो आज भोली कस्तो होटो ओहोर दोहोर करी रह आज भोलीजी पौड़े अरे कलाजी का आवाज में सजिलोको आवाज तपाईँको लागि राखिसकेका छौँ लै शब्द सृजना रामजी पौडेलको थियो कार्यक्रम अर्पण शुभ साँझको पहिलो लोकधरी आवाज सँगसँगै तपाईँ माझ बेसासकेका छौँ कार्यक्रममा आउन चाहनुहुन्छ भने हिस्ट्रीको टेलिफोन नम्बर खुल्ला छ सुना छपन्न पाँच त्रिसठी यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ आदि बेला टेलिफोन लाइनमा कोही मित्र आइसकेको इसारा मल्दैछ त्यसमा आजको कार्यक्रमलाई लभकुष्म बाल फसलले परायोजन गरेको हो जुन रत्नगर दुई ठारीमा अवस्थित टेलिफोन लाइनमा कोही मित्र हजुर नमस्ते <laughs> ni me ho ki jindagi e piti kai he dai tu ma khali paitalo sasala kyo di lagyo talpaina jinda ki lagyo bhumika du paryo bhili ni kai paryo bhili ni kai Mi me ho ki dien da ghi <laughs> khe ti kai Ndi tu ma tha di paita do Da fa lagyo <laughs> dien lagyo salpay na लाग्यो भैंसालो लगे दिन लगो बिंदा लगो भैंसालो हिड़े माली पैता दस लगे दिन लगो जिंदगी मो भैस हजुर नमस्ते कहाँबाट को बोल्नुभयो होला विनोद छेत्री रसौलीमा हुनुहुन्छ खाना खाएर सम्झिनु भयो अथवा भएको छैन दिनभरि कता व्यस्त रहनुभयो त्यो विनोद जेसो बढ गर्मी चाहिँ बढ्ने क्रममा पनि छ होइन ख्याल राख्नुहोला आफ्नो धेरै स्वास्थ्यको ख्याल राख्नुहोला कार्यक्रममा आउनु भएको छ विनौद हामी केही समय पछाडि क्याम्पस पढ्न आउँछ नि आवाज बजाउनेछौँ कस कसलाई सुनाउन हुन्छ हुन्छ विनोजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामी सँगै रहनुहुनेछ राख्न चाहन्छु र अहिलेलाई विदा गरी छुटाउनुहोस् वैनस छेत्रीको सहभागिता रसोलीबाट सम्झिनु भएको हो कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने सा फटाफट डाल गरिहाल्नुहोला स्टुडियोको टेलिफोन नम्बर सुनाल छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि सुनाल आउन सक्नुहुनेछ आजको कार्यक्रमलाई लभकुच मोबाइल हाउसले प्रायोजन गरेको छ जुन रत्ननगर दुई टाँडीमा अवस्थित छ परिवेशवन केही सबैभन्दा पुरानो मोबाइल पसल पनि हो जहाँ पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्नु परेमा नयाँ मोबाइल किन्नु परेमा सँगै बिग्रेको मोबाइल छ भने रिपेरिङ गर्नु सम्झनै पर्ने हो त्यति मात्रै नभएर उत्कृष्ट ब्रान्डका विभिन्न कम्पनीका मोबाइलहरू चाइनिज चेटका मोबाइल होलसेल तथा खुद्रा मूल्यमा यहाँलाई आवश्यक परेको छ भने तपाईँले सम्झिनुहोला लपकुस मोबाइल हाउसलाई जसका प्रोभाइडर हुनुहुन्छ निरञ्जन श्रेष्ठ र अन्य जानकारी तपाईँ आफै पनि लिन चाहनुहुन्छ भने सम्पर्क फोन नम्बर हो अन्ठानब्बे चार पचास तेइस चार सय उनासय र अन्ठानब्बे शून्य उनान्तिस अन्य जानकारी पनि लिन सक्नुहुनेछ आजको श्रृङ्खलामा छौँ प्रविधि कक्षबाट मित्र विष्णु अनि आवाजबाट अर्पण शुभसासको सहयात्री म सूर्य सङ्गीत भाइको साथ पनि मिल्नेछ र मिलिरहेको छ साततिस बजेसम्मको यो बिचमा यति त्यही साथमा साथ जुटाउनुको लागि अर्को एकजना मित्र टेलिफोन लाइनमा हाजिर भइसक्नु भएको छ उहाँलाई बोलाइहाल्छु हजुर नमस्ते हेलो हजुर नमस्ते नमस्ते कहाँबाट कोस्को आवाज होला जीराणाबाट उमेश दराई आहा जीराणाबाट उमेश दराई हजुर उमेश जी आरामै खानुहुन्छ हैन त एकदम हजुर खाना खाइसक्नुभयो अथवा भाग्यो छैन छैन दाजा उ खानो भा छैन छैन हजुर कतिखेर खाना हुन्छ अब यो कार्यक्रम सगर खाने जेउ सामीला सात दिन हुनेछ सा। उमेश जी दिनभरि कतित्व बसेर आउनु भयो आज दितेगे घरतिर बसाइ जेउ से त्यतिकै घरमै बसेर समय बिताउनु भयो हैन हजुर यतिकै घरमै बसेर समय बिताउनु भयो हजुर जी कार्यक्रममा आउनु भएको छ हामी एकैछिन पछाडि एउटा आवाज बजाउनेछौँ कस कसलाई सुनाउनुहुन्छ कार्यक्रम मार्फत सर्वप्रथम त हजुरलाई अनि कन्ट्रोल कौन, कौन, रुम बस्नु दादालाई अनि दादाहरूले सुनिरहनु भएको मेरो दादालाई अनि साथीहरू भाइलाई अनि मेरो कलेजको साथीहरू अनि उमेश भनेर चिन्ने नचिन्ने विशेष गरी आज मम्मीलाई सहभागिताको आगे लागि धन्यवाद अन्त्येसम्म हामीसँगै रहनुहोला अहिलेलाई नमस्ते दराईको सहभागिता जिराउनबाट कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा फेरि पनि टेलिफोन लाइनमा कोही मित्र आइसक्नु भएको छ उहाँलाई पनि बोलाइहाल्छु हजुर नमस्ते हेलो हजुर नमस्ते हेलो कोही साथी हुनुहुन्छ कुराकानी हुन सकिरहेको अवस्था चाहिँ छैन हजुर नमस्ते कहाँबाट कसको आवाज होला अलिकता साह्रो बोल्दैन होला है कहाँबाट को बोल्दै हुनुहुन्छ हेलो काठमाडौँबाट भन्नुभयो यहाँको शुभनाम यहाँको शुभनाम के भन्नुभयो सबिना भन्नुभयो हो सबिनाजी के गर्नुहुँछ यहाँले यहाँको आभाज अस्पष्ट रूपमा आइरहेको छ सबिनाजी खाना खाएर सम्झिनु भयो अथवा भएको छैन सबिनाजीको खाना भइसक्यो अथवा भएको छैन त सबिनाजी हामीलाई सुन्नु भएको छैन सबिना भन्दै हुनुहुन्थ्यो काठमाडौँबाट हामीलाई सम्झिनु भएको थियो र राम्रोसँग कुराकानी हुन सकेन पुनः प्रयास गर्नुहोला पनि भन्न चाहन्छु सबिनाजीलाई कार्यक्रम अर्फ शुभ साँझकी व्यवसायीमा छौँ अर्को एकजना मित्र टेलिफोन लाइनमा यति बेलाको क्रममा हजुर नमस्ते हेलो हेलो हजुर नमस्ते कहाँबाट कसको आवाज होला बिरुबहादुर भन्नुभयो हेलो यहाँको शुभनाम के भन्नुभयो अझै पनि हामी राम्रोसँग सुनिरहेका छैनौँ कहाँबाट सम्झिनु भयो विष्णुजी केही समस्या हो कि जस्तो लागिरहेको छ कार्यक्रममा कोही साथी हुनुहुन्थ्यो र उहाँसँग पनि कुराकानी हुन सकिरहेको छैन कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ सा भन्ने साथीहरू जो अहिले भर्खर मात्र तपाईँ रेडियो उठ्युअन गर्दै हुनुहुन्छ भने तपाईँले सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनको डब्लु डब्लु .com मा लगन गरेर पनि सुनिरहनु भएको छ र कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर दुईवटा बाटो खुल्ला छ तिनै दुईवटा बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ यति बेला कार्यक्रममा कोही मित्र आइसकेको इसारा मिल्दैछ कोहना उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार भदनजी हुनुहुन्छ होइन म पनि ठिकै छु भन्दा होला र दिनमा केही अलिकता के स्वास्थ्यमा समस्या देखिरहेको छ यतिको ठिकै छु भन्दा एकदमै जे होस् यो गर्मी र मौसम पनि बिस्तारै चेन्ज हुने क्रममा छ होइन खाना खाएर सम्झिनु भयो बदनले अथवा भइसक्यो यहाँको अथवा गयो। गयो। आ, यो आवाज बजाएर छाड्ने बजारमा आएको आवाज हो कस कसलाई सुनाउनुहुन्छ मेरो कालीको लागि अनि त्यहाँ हजुरको लागि अनि विसुन भाइको लागि रमेश शङ्कर र हिरा हन्टीको लागि अनि मेरो माउन्ट एभरेस्ट तथा आदर्श बोर्डिङका सम्पूर्ण भाइ बहिनी तथा स्टाफहरू र मलाई बताउनु चाहिँ नि सम्पूर्ण लागिराजु हुन्छ भदन सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामीसँगै रहनुहोला है अहिलेलाई नमस्ते नमस्कार भदन अधिकारीको सहभागिता चुइनपुरबाट हामीलाई नियमित रूपमा सम्झिने गर्नु आउँछ र प्रत्येक कार्यक्रमहरूमा उहाँको सहभागिता जुट्ने गरेको छ कार्यक्रमहरू पर्सुब साँझको व्यवसायमा छौँ बिस्तारै समयले नेटो काट्ने तर्खर गर्दैछ भनेर प्रविधि कक्षबाट महेन्द्र वैष्णले सारा गर्दै हुनुहुन्छ अन्त्यमा तर पनि एकजना साथीसँग त मैले कुराकानी गर्छु नै क्यारीको साथी आउनुहुन्छ टेलिफोन लाइनमा आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्नेछु त्यस पछाडि आजको कार्यक्रमलाई प्रायोजन गरेको हो लभकुस मोबाइल हाउसले जुन रत्नगर दुई ठाडीमा अवस्थित छ पूर्वी सबैभन्दा पुरानो मोबाइल पसल लभकुस मोबाइल हाउस जहाँ पुरानो मोबाइलसँग नयाँ मोबाइल सार्टुङका साथै नयाँ मोबाइल यहाँलाई आवश्यक परेको परेमा भने तपाईँलाई सम्झनै पर्ने ठाउँ हो सँगै बिग्रेको मोबाइल छ भने पनि मोबाइल रिपेरिङ गर्नु परेमा उत्कृष्ट ब्रान्डका विभिन्न कम्पनीका मोबाइलहरू चाइनिज सेटका मोबाइल होलसेल तथा खुद्रा मूल्यमा यहाँलाई आवश्यक परेको भने तपाईँले सम्झनै पर्ने ठाउँ मोबाइल प्रोभाइडर हुनुहुन्छ निरञ्जन श्रेष्ठ सम्झिनु पर्नेमानी श्रोता मित्र हुनुहुन्छ जे हो जभरि कता व्यस्त रहनु गर्मी बढ्दो छ होइन कतै यात्रामा केही कठिनाइहरू भोग्नु पर्छ सम्झिनुभयो भएको छैन कार्यक्रम सकिए पछाडि हजुर जी कार्यक्रममा आउनु भएको छ अन्त्यमा छौँ छोटो मिठो रूपमा सम्झिनु होला एउटा आवाज हामी बजाएर छाड्नेछौँ सर अनि घर परिवारलाई अनि रामचरण सुरेश अनि विदेशो हुने अरे अङ्कलहरूलाई अनि धेरै अर्पण सन्तोषी सहभागिताको लागि धन्यवाद फेरि फेरि पनि सम्सिँदै गर्नुहोला अहिलेलाई बिदा गरें छोटो नमस्ते शान्त कुमार चेपाङको सहभागिता कुराबाट अन्तिम श्रोता मित्र हुनुहुन्थ्यो र अब पनि टेलिफोन लाइनमा कष्ट नगर्नुहोला बिस्तारै अन्त्य तर्फ पनि छौँ हामी कार्यक्रमबाट अब पनि छुटिनु पर्ने हुन्छ कार्यक्रम कस्तो लाग्दैछ सल्लाह सुझाव पनि प्रतिक्रियाको अपेक्षा गर्न चाहन्छु र छुट्नुभन्दा पहिला अन्त्यमा एउटा आवाज तपाईँको माझमा छाड्ने नै छु जुन पछिल्लो समयमा बजारमा आएको आवाज हो पिएन क्याम्पस पर्सिन गीत सङ्ग्रहमा समावेश आवाज पनि हो लय शब्द सृजना हो प्रेम सागर पौडेलकै र प्रेमसागर पौडेल अनि राधिका हमालको आवाजमा सजिएको आवाज हो जुन आवाजलाई पछिल्लो समयमा रक्षा म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज पनि हो र कार्यक्रममा सहभागिता रह्यो रामबहादुर चेपाङ सीता त्यसै गरी जन्माया थमाङ बेनोज छेत्री उमेश दराई सबिना आउनुभएको थियो कुराकानी हुन सकेन काठमाडौँबाट हामीलाई सम्झिनु भएको थियो त्यसै गरी भदन अधिकारी र अन्तिमा कुराकानी गरे सन्त कुमार चेपाङ तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनको माध्यम हुँदै सुन्नुहुने तपाईँ सम्पूर्णलाई पनि हृदयको कुनाबाटै धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु यति काल हामीलाई साथ दिनुहुने प्रविधि कक्षणु धन्यवाद आजको कार्यक्रमलाई प्रायोजन गरेर साथ दिनुहुने लभकुस मोबाइल हाउसका प्रोपाइटर निरञ्जन श्रेष्ठलाई पनि र पृष्ठभूमिमा गन्जिरहेको यो आवाज तपाईँको लागि सार्दै कार्यक्रम अर्पण शुभ साँझको आजको यो श्रृंखलाबाट अर्पण शुभ साँझको सहयात्री म सूर्य पढ़ाई मानी सारे, जाननी बसमा उनको का हो का सारे नही जानने माइक्रो बस मन को कहा था कैंपस पर उनको कहा था गाँव समाज को दर्पण सुन्न हो रेडियो आर्पण